अर्पण बसमा स्वागत छ प्राविधिक मित्र राजसँगै म ध्रुवराज अर्पण बस हरिकताको बुधबार बिहान आठ बजेको अर्पण शुभ बिहानी पश्चात आउने गर्छ र आज पनि हामी उपस्थित भइसकेका छौँ र आज हामी समसामयिक विषयवस्तुमा कुराकानी गर्दैछौँ र चितवनमा पछिल्लो समय एसआइबी सङ्क्रमितको सङ्ख्या बढ्दै गइराखेको छ र जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरको एआइटी सेन्टर लगायतका जिल्ला एड्स समन्वय समितिले सञ्चालन गरेको शिविरमा अझ थप एचआइबीको सङ्क्रमितको सङ्ख्या भेटिएको छ एचआइबीको अवस्था चितवनमा कस्तो छ र अझै खुलेर आउन नसकेको भन्ने पनि कुराहरू कति आएका छन् किन यस्तो भइराखेको छ यो विषयमा आज हामी कुराकानी गर्दैछौँ जिल्ला एड्स समन्वय समिति का संयोजक रामहरि नेउपानेसँग हामी कुराकानी गर्दैछौँ र अहिले जिल्लाका सातवटा गाविस सा जुन बजारिया क्षेत्र लगायत गाउँहरूमा पनि यो अभियान सञ्चालन गरिएको छ र आज मात्र सो अभियान चाहिँ समापन हुनेछ आजको दिनसम्म के कस्तो प्रगति हासिल गरेको छ यो अभियानबाट हामी कुराकानी गर्दैछौँ र जुन नयाँ सङ्क्रमणहरू फेला परेका छन् दसजना पछि मात्र जुन शिविर सञ्चालन गरिएको छ त्यो शिविरबाट दसजना एचआइबी सङ्क्रमित भेटिएका छन् के रहला यो संख्या कस्तो हो चितवनमा र हामी यो विषयमा कुराकानी गर्दैछौँ जिल्ला आठ समन्वय का संयोजक रामरी नेपानेसँग रामहरिजीलाई स्वागत छ रेडियो अर्पणको अर्पण बहसमा धन्यवाद जुन यहाँहरूले यो अभियान सञ्चालन गर्नुभएको छ यो पछिल्लो समय दसजना फेरि एचआइबी सङ्क्रमित भेटिए कस्तो अवस्था हो चितवनमा यो वास्तवमा अहिले हामी यो तेस्रो वर्षमा हामी प्रवेश गर्दैछौँ चितवनको सबै गाउँ विकास समितिलाई सम्बोधन गर्न नसके पनि केही अलिकति एचआइभी सङ्क्रमण बढी भएको गाविसलाई बढी फोकस गरेर हामीले एचआइभी परामर्श तथा परीक्षण कार्यक्रमलाई अघि बढाइरहेका छौँ आज हाम्रो अन्तिम दिन पनि हो र आठौँ केन्द्र अन्तर्गत आजसम्म हामीले टेस्टिङ गरेको संख्या लगभग साढे सत्र सय जनालाई टेस्ट गर्दा बाह्रजनालाई देखा पर्यो <laughs> र अधिकांश चाहिँ माइग्रेसनको समस्या भएको विशेष लेबर माइग्रेट इन्डियामा काम गर्न जाने कतार मलेसियामा काम गर्न जानेको परिवारहरू र उनीहरूलाई एचआई संक्रमण भएको देखिएको छ सर अहिले जुन आज अन्तिम दिन छ माडी क्षेत्रमा हुनुहुन्छ यहाँहरू यति बेला यहाँले यो क्षेत्र छुट्याउनु भएको छ यो वास्तवमा तपाईँलाई थाहा नै छ माडी क्षेत्र अहिले हाम्रो एचआई संक्रमणको लागि लगभग बालबालिका एउटा अब साठीजना पत्ता लगाइसकेर हिजोमा मात्र हामी गर्दीमा एचआइपी परीक्षण गर्दाखेरि तपाईँको सशक्त केस चाहिँ दुईवटा केस फाइन्ड आउट भएको छ होइन यसले के देखाउँछ भने यहाँको धेरै जस्तो चाहिँ पुरुष साथीहरू चाहिँ इन्डिया काम गर्न जाने र काम गरे आउँदा एचआइपी लिएर आउने समस्या देखिएको र आफ्नो श्रीमतलाई सार्ने समस्या देखेकोले माडी क्षेत्र अलिकति एचआइपीको हिसाबले अलिक बढी जोखिमपूर्ण क्षेत्रको रूपमा हामीले हेरिरहेका छौँ र कार्यक्रम पनि सञ्चालन भइरहेको छ त्यसरी हामीले यो वर्ष पनि त्यसो पटक हामीले माडी क्षेत्रमा यात्रै पर्यटन सेवा गऱ्यौँ जुन हिजो सुरु गर्दैमा हामीले दुईजना सशक्त केसहरू फाइनल भएको छ र आज हामी विशेष अयोध्यापुरीको स्वास्थ्य चौकी र कुसुम खोलामा हामी सञ्चालन गर्दैछौँ र त्यसको तयारी गरिरहेको छ जुन अब यो माडीमा दुईवटा जुन फाइन्ड आउट हुनुभएको बाँकी नस भन्नुभएको छ यो अन्य क्षेत्रमा चितवनको अन्य क्षेत्रमा दसजना देखियो भनेर रा, समाचारहरू आएका छन् यो के हो यसको बारेमा जानकारी दिनुहोस् यो विस्तृत रूपमा हामीले बछौली गाउँ विकास समितिबाट एचआइबीको पहिचान सेवा हामीले सुरु गरौँ हाम्रो श्रीमान स्थानीय विकास अधिकारीज्यूले आफ्नो रगत पहिचान सुरु गरेर गर्नु भएको यो टेस्ट एन्ड चिट क्याम्पेन गरिरहँदा हामीले विशेष गरी बछौली शक्तिश्वरमा दुई दिन हामीले क्याम्प सञ्चालन गऱ्यौँ त्यसपछि हामीले मेघावलीमा गऱ्यौँ मङ्गलपुरमा गऱ्यौँ दार्जोकमा हामीले गऱ्यौँ र आज हामी अयोध्या पनि गरेका समग्र हेर्दा बाह्रजना के छ भज अस्पतालमा नियमित रूपमा टेस्टिङ सेवाहरू क्याम्पेनको रूपमा सञ्चालन भइरहेछ र यो गरिरहँदा दुईजना यता सबै बालबालिका पनि पत्ता लगाएको छ यो क्याम्पभित्रमा र यसले के देखाइरहेछ भन्दा अब एचआइपी परीक्षण चाहिँ सबैले गर्नुपर्ने हामीले चितवनमा लगभग दुई हजारको अनुमान गरेका छौँ तर चितवनको सङ्ख्या हामीले हेर्दाखेरि सबै चितवनवासीलाई हामीले एचआइपी परीक्षण गर्न सक्यौँ यदि भने मलाई लाग्छ एचआइबीको तथ्य एक्ज्याक्ट कति डाटा चितवनमा छ भने हामीले निकाल्नु पनि सहिलो हुन्छ र कार्यक्रमलाई प्लानिङ गर्न र यसलाई इम्प्लिमेन्टेसन गर्न सहिलो हुन्छ भन्ने उद्देश्यले हामीले क्यामेरा सञ्चालन गरेका छौँ अहिले चाहिँ जुन यो यहाँले यो क्षेत्रहरू भन्नुभयो आठवटा क्षेत्रमा गाविसमा यहाँले अभियान सञ्चालन गर्नुभएको छ यो बड़ी प्रभावित क्षेत्र हो होइन सक्रमणको हिसाबले अहिले जति तथ्याङ्क हामीसँग लगभग एक हजारजना पत्ता लगाएको सङ्ख्या अस्पतालमा रहको आधारमा चाहिँ अहिले भटुर नगरपालिका एचआइबीको सक्रमणको हिसाबले बढी जोखिमपूर्ण नगरपालिका रूपमा देखिया छ होइन अनि त्यसपछि माडी क्षेत्र मङ्गलपुर शक्तिपुरमा पनि त्यो समस्याहरू देखिया छ र विशेष गरी वैदेशिक रोजगारमा जाने लेबर माइग्रेनहरूको लागि बढी फोकस गरेर र सङ्क्रमणको तथ्याङ्कको आधारमा हामीले विशेष यो क्षेत्रहरू निर्धारण गरेका छौँ अन्य क्षेत्रमा अब यी क्षेत्र बाहेक अन्य क्षेत्रमा चाहिँ के रहला होइन अन्य क्षेत्रमा पनि जोखिमपूर्ण छ सर अब हामीले एकैचोटि गर्न सक्यौँ अवस्था रहेन किनभने सबै आर्थिक प्राविधिक किसिमले यो एउटा चाहिँ क्याम्पेनको रूपमा चलिरहेको छ अब हामीले नेक्स्ट टू थाउजन्ड चौधदेखि दे था चाहिँ था हामीले यसरी बसौँ एकचोटि होइन कि कमसे कम <स्था स्था> नियमित रूपमा मासिक रूपै हामीले यो क्याम्पेन लानुपर्छ र हरेक चाहिँ चितवनवासीलाई यसरी पहिचान गर्नुपर्छ भन्ने अभियानले गरिरहेको मलाई लाग्छ अब हामी छिट्टै प्लानिङ गर्छौँ र एक महिनापछि नै हामीले नियमित रूपमा यो पहिचान प्रक्रियालाई चाहिँ हामी अघि बढाउँछौँ जुन अब यो खुलेर त्यति आएनन् जसले गर्दा अलिक समस्याको रूपमा यो पत्ता लगाउनको लागि फाइन्ड आउट गर्नको लागि अलिक समस्या भयो भने पनि यो यसमा यो वास्तवमा के हो भन्दा एचआइबी भन्ने बित्तिकै मान्छे अलिकति सङ्कुचित भएको र सिधै इनसँग जोडिने विषय भएको कारणले यो अलिकति मान्छेलाई छाडाको विषय पनि भएको र एचआइबी पहिचान गयो भने यसलाई शङ्का गरेर यो चाहिँ अलिकति नैतिक रूपमा चाहिँ अलिकति खराब भएकै मान्छे रहेछ होइन समाजले हेर्ने दृष्टिले पनि मान्छेलाई एचआईबीमा खुलेर आउनु सक्ने अवस्था छैन तर जो हाउसवाइफ जो घर गिनी महिला छ त्यसलाई सिक्नुको कारणले एचआइबी सघाउन छ जो बच्चा बिचरा एचआइबी भनेकै थाहा छैन उसलाई के हो भने आफूलाई लाचै लान्छ थाहा छैन त्यस्तो बच्चाहरू एचआइबी सङ्क्रमण भइरहेछ उहाँहरूलाई अगाडि ल्याउनको लागि र उपचारमा लिएर आएपछि उहाँको जीवनस्तरीय सुधार गर्न औषधिको प्रभाव धेरै राम्रो छ नेपालमा अनि विश्वमै एचआइबीको औषधि ट्रिटमेन्टको प्रोसिडियो धेरै राम्रो छ त्यो गऱ्यो भने एचआइबी सक्रमण पनि घट्ने एचआइबी वा एउटा एचआइबी सङ्क्रमितले अर्कोसँग असुरक्ष व्यवहार गर्दा पनि औषधि खाएको छ भने यो सङ्क्रमणको दर चाहिँ धेरै कम हुन्छ तिनीहरूलाई उच्च पद्धतिमा ल्याउन चाहिँ धेरै सहिलो हुन्छ अब यो यो यहाँले भन्नुभयो जस्तो यहाँको दृष्टिकोणले हेर्ने त्यसले गर्दा पनि यो जति मात्रामा आउनु पर्ने हो त्यति आएनन् होइन जुन अब यो किन यो दृष्टिकोण उनीहरूलाई हेर्ने दृष्टिकोण चाहिँ फरक छ यहाँले सरस्वती बुझ्दाखेरि वास्तवमा के हो भने यहाँ थाहा नै छ मान्छे पहिलो जनचेतना हामीले जतिसुकै कुरा गरे पनि जनचेतना अझै पुगिसकेका छैन एचआइबीको बारेमा तथ्य रूपमा मान्छेले यथार्थ रूपमा अहिले पनि त्यसको जानकारी प्राप्त अवस्था छैन र एचआइबी र विशेष गरी कन्डमसँग हामीले कुरा जोड्नु जरुरी छ हामी डिपो तपाईँको कपट्टी लगायत पैजन अस्थायी साधनको कुरा गर्दा प्रयोग गर्दा अप्ठ्यारो छैन तर तपाईँ कन्डमको कुरा गर्ने हामी लाज मान्छौँ हाम्रो समाज अलिकति संरचनै त्यस्तो खाले छ त्यसले गर्दा चाहिँ एचआइबीको हेर भेदभाव हटाउनलाई पहिला त हामीले जनचेतना फैलाउनु पऱ्यो एचआइबीको बारेमा चाहिँ तथ्यपूर्ण जानकारी हामीले दिन सक्नु पऱ्यो र एचआइबी लाए लाएका मान्छेहरूलाई गर्ने हेर भेदभाव न्यूनीकरण गराउनलाई चाहिँ उहाँहरूको व्यवहारमा पनि सुधार ल्याउनु जरुरी छ कि उहाँहरू पनि सामाजिक काम गर्न सक्नुहुन्छ भन्ने भावनाको विकास गर्न सक्नु पऱ्यो र सब तर तबका तब हम सब लाइ मे भेदभाव निर्माण होता खुले आखिन्न भाव चीज कैंपेन में मानी लाइन ला रहे पैसा गई रहें इसलिए बिस्तार हे भेदभाव कर जो अब तस्ता उदाहरण तबसग संब ते दृष्टिकोणलीज में सक्रिय रूप काम गरेका करता उदाहरण यहाँ बता सक होइन यहाँलाई छानै छ नि हामीले वास्तवमा चितवनमा धेरै यातावित सक्रमै साथीहरूले आफ्नै संस्था खोलेर mm -hmm. कार्यक्रम सञ्चालन गरिरहेको अवस्थाहरू छ घरबाट निकालेर वास्तवमा श्रीमानबाट हिंसामा परेका दिदीबहिनीहरू त्यहाँबाट माथि आएर अब हिंसाकै विरुद्धमा लडेर समाजलाई आफ्नो राम्रो व्यवहार गरेर रा, गरेको साथीहरू तपाईँ देखिरहनु भएको mm छ -hmm. अब छारी महिलासम्म यातावी सक्रमित महिलाले खोलेको संस्था हो चितवन सक्रियसम्म महिलाहरूले खोलेको संस्था हो यो सबैको पनि हामीसँग उदाहरण छ कि धेरै दिदीबहिनीहरू लगभग चार सयभन्दा बढी दिदीबहिनीहरू नै संस्थामा आबद्ध हुनुहुन्छ र जसले एउटा चाहिँ एचआइबीको अभियानमै उहाँहरू लागिरहनु भएको छ हेरेर भेदभाव न्यूनीकरण गर्नुलाई चाहिँ एचआइबी संक्रमण लाई घटाउनलाई उहाँ लागिरहनु लाग भएको छ यसले के देखाउँछ चितवन जिल्लामा चाहिँ यता सङ्क्रमित प्रति गरिने हेरेर भेदभाव निकाउनुलाई चाहिँ समग्र जिल्ला विकास समितिदेखि लिएर चाहिँ जिल्ला जनस्वास्थ्यकारले यसका नजिकका स्टेहरूलाई मिडियाका साथीहरू सबै जति रोल राम्रो छ त्यति नै सङ्क्रमितहरू साथीहरू पनि लागिरहनु भएको छ यो तपाईँले बुझेकै विषय हुन्छ यो यहाँले महिलाको तुलनामा पुरुष निकै बढी होला चितवनमा सायद होइन त्यो त नेसनल लेभलमै महिलाभन्दा पुरुष बढी नै छ किनभने मै पुरुषले महिलालाई बढी खाएको छ सर होइन केदेखि त नेपाल तथ्याङ्कले भने लगभग सत्ताइस पर्सेन्ट चाहिँ हाउसवाइफ एचआइबी सक्रमण भएको छ महिलाहरू नेपालमा होइन अनि तपाईँको सत्ताइस पोइन्ट तिन प्रतिशत चाहिँ यो माइग्रेसन पपुलेसन सक्रमण भएको छ अब यसले के देखाउँछ भन्दा यो दुईवटा पपुलेसन जो लगभग चौन्न भयो यो समूहलाई चाहिँ कार्यक्रम सम्बोधन गर्न चाहिँ अझै पुगिरहेको छैन क्या अरू वर्गमा हामीले कार्यक्रम लिइरहेको छ लक्षितसम्म केन्द्रीय कार्यक्रम यो वर्गमा कार्यक्रम लानु सकिरहेको अवस्था छैन आएको छ तर न्यून रूपमा आएको छ यसलाई हामीले फोर्से कार्यक्रम अब डिजाइन गर्नु पनि छ जुन अब यो उपचारको लागि कसरी यो प्रक्रिया हुन्छ पद्धति के छन् यो वास्तवमा एन्टिएक्ट्री भाइरल थेरापी ट्रिटमेन्ट भन्छ एआटी एचआइबी संक्रमित साथीहरूले खाने उपचार पद्धति एउटा स्टेज हुन्छ होइन सिधी काउन्ट भन्छ त्यो चाहिँ तिन भन्दा तल भयो भने इम्युनिटी पावर चाहिँ बढाउनु लागि यो औषधि खाइन्छ क्वालिटी केयरको लागि यो भर्दु अस्पताल उपलब्ध छ तर यो उपचारले चाहिँ विशेष गरी एआरबी औषधि भन्ने छ त्यो डाक्टर ट्रेन डाक्टर साहबहरूले प्रोभाइड र त्यो औषधि आज खानुपर्ने हुन्छ होइन अब यसको चाहिँ प्रोसिडियोै छ यो भन्दा लामो हुन्छ होइन तर त्यो औषधि चाहिँ त्यो सक्रमित साथीहरूलाई धेरै राम्रो औषधि इम्युनिटी पावर बढाउन काउन्ट बढाउनुलाई चाहिँ धेरै राम्रो औषधी हो अब यो औषधी खाँदा खाँदै पनि त्यो समस्या आउने र ज्यानै समेत जाने त्यस्ता उदा ऊ तथ्याङ्कहरू पनि होला नि कसैलाई सरी यस्तो साइड इफेक्ट छ हरेक औषधिको साइड इफेक्ट छ यहाँले बुझिहाल्नुहुन्छ होइन अनि यहाँ औषधिको पनि साइड इफेक्ट रहेछ केही साइड इफेक्ट औषधिले मान्छे मरेका घटना पनि नेपालमा प्रशस्त छन् होइन कसैलाई म्याच गर्ने हुन्छ कसैलाई हुँदैन तर त्यसको लागि चाहिँ औषधि सुरु गरेर पन्ध्र दिनसम्म डाक्टरको निगरानीमा चाहिँ राखिएको हुन्छ केही इमर्जेन्सी साइड इफेक्ट भयो भने त्यसको इमिडिएटली ट्रिटमेन्ट पनि हुन्छ होइन र कहिले त्यसको साइड इफेक्ट औषधिले अब ट्रिटमेन्ट गर्दा गर्दै पनि सफल सफलता प्राप्त नरहेको घटनाहरू पनि हामी कहाँ छन् नभएको होइन अहिलेसम्म हामी भर्दो अस्पतालमा लगभग सत्ताइसजना चाहिँ यता सङ्क्रमितको चौसठी साल चाहिँ अहिले मृत्यु भइसकेको छ होइन कसैको चाहिँ औषधि काम नगरेको मृत्यु भएको छ कसैले डिले के भन्छ ट्रिटमेन्टमा आएको कारणले डेस भएको छ यो धेरै कारणले डेस भएको छ सर तब यो अब यो सत्तरी जना भन्नुभयो करिब यो अवस्था कस्तो हो त यो साल चौसठी सालदेखि अहिलेसम्मको अवस्था यो थप संख्या होइन मैले भनेँ सरलाई कहिलेकाहीँ दिले आज लास mm -hmm. mm -hmm. अब लास्ट स्टेजमा बिरामी आइदिन्छ उला उपचार गर्नै भइँदैन त्यसको कारणले भएको छ कोही औषधि म्याच नखाएर साइड इफेक्ट मृत्यु भएको पनि छ होइन अब यो कोही चाहिँ अब औषधि खायो अब त्यो स्टेजले अब शरीरले धान्न नसकेर पनि मान्छेको टेस्ट भइरहेको छ विभिन्न स्टेजहरूमा टेस भएको छ होइन त्यसले गर्दा चाहिँ अब यो चाहिँ प्रोसिडी हो ट्रिटमेन्टसँग सम्बन्धी यो चुटलले नाचा गर्छ बुद्ध राम्रो हुन्छ अब यो रोकथामका लागि यहाँ त जिल्ला आइट समन्वय समितिका संयोजक पनि हुनुहुन्छ विभिन्न ठाउँमा कार्यक्रम गर्नु भएको छ रोकथामका लागि के के प्रयासहरू गर्न सकेला यसबारे जानकारी दिनुहोस् हजुर वास्तवमा हामीले एसआइबी यसको रोकथाम र नियन्त्रणको विभिन्न विषयहरूमा हामीले काम गरिरहेछौँ तपाईँलाई थाहा नै छ देवेदमा लागेका दिदीबहिनीहरूको लागि र उनीहरूको जाने ग्राहकलाई चाहिँ विवाह परिवर्तन कार्यक्रम भएर हामीले सन्तान गरिरहेछौँ र विशेष गरी यो कार्यक्रमहरू सबै एनजिओले सञ्चालन गर्छ विशेष गरी साथ साथ परिजनाले यो चाहिँ सेक्सवर्कर क्लाइन्टको लागि काम गरिरहेछ भने तपाईँको सेफ दा चिल्ड्रेनले माइग्रेन्ट माइग्रेसनको लागि काम गरिरहेछ र विशेष गरी एसआई सक्रमित उपचारको लागि चाहिँ भर्ती अस्पतालले ठुलो योगदान पुऱ्याइरहेछ जुन एनसिएसई राष्ट्रिय तथा यो नियन्त्रण केन्द्रले सपोर्ट गरिरहेछ विशेष गरी ग्लोबल फ्रन्डले र एएचएफ नेपालले अस्पतालमा बसेर क्वालिटी ट्रिटमेन्टको लागि चाहिँ डाक्टरलाई ट्रेन बनाउने सङ्क्रमितको लागि चाहिँ वाइ म्यानेजमेन्ट अवश्यदेखि लिएर अन्य न्युट्रिसनको लागि सहयोग गरिरहेछ र विशेष गरी कम्युनिटी एन्ड होम बेस केयर भनेर हामीले घर समुदाय गर्ने हेरचाह सङ्क्रमितै घरमा गएर गर्ने हेरचाहमा पनि विशेष गरी थारी मैला समूह संबर चितन शक्ति समूहले काम गरिरहेछ समग्र हुने जिल्ला यसको समन्वय गर्ने नेटवर्क गर्ने र चाहिँ कार्यक्रमलाई पारदर्शी ढल्ले अघि बढाउने र कहाँ ग्याप छ त्यसलाई फुलफिल गर्ने काममा चाहिँ हामी लागिरहेको छ अब यहाँले भन्नुभयो जस्तै यो थपिँदै आएको छ सा, चौसठी सालदेखि सत्तरीजनामा सा, करिब छ यो आँतिनुपर्ने अवस्था हो कि होइन होइन अहिले त तपाईँलाई थाहा छ अहिले भर्खर हामीले नयाँ डाटा फोरकास्टिङ गरेको छौँ ग्लोबल्ली नै एचआइबीको सक्रबन्धर घटि गएको छ र एचआइभीकोबाट मर्ने सङ्ख्या पनि अहिले घट्दै गएको छ त्यो उपचार चाहिँ इफेक्ट धेरै राम्रो हुँदै गएको छ र आत्तिनुपर्ने अवस्था छैन एचआइबीको सक्रम घटेको छ र एचआइबी सङ्क्रमितहरूको आयु पनि लम्बिँदै गएको छ औषधिको कारणले गर्दा चाहिँ आत्ती हाल्नुपर्ने अवस्था छैन तर आत्ती न हुँदैन भनेर हात बारेर बस्नुपर्ने अवस्था पनि आउँदैन र एचआइभीको सङ्क्रमण नयाँ हुन नदिनुको लागि विषय नयाँ एचआइबी सङ्क्रमणलाई शून्यमा पुऱ्याउन र यसको मृत्युलाई सुन्य पुऱ्याउने हेर भेदर सुन्य पुऱ्याउने जुन नारा हाम्रो पञ्चवर्षीय नारा छ अहिले नेसनल लेभलमै त्यो नारा साथसाथ भएर तपाईँ हामी सबै लानु र विशेष गरी एचआइबीकोबाट बा बस्ने उपायहरू र कन्डमको प्रमोसनलाई चाहिँ विशेष गरी हामीले ध्यान दिनुपर्छ अन्त्यमा राम्रेजी अब यो सङ्क्रमित भएका व्यक्तिहरू र अन्य समाजको लागि के भन्न चाहनुहुन्छ यहाँको आग्रह वास्तवमा म के भन्न चाहन्छु एचआई सङ्क्रमण भनेको वास्तवमा हुँदैमा आत्तिहाल्नुपर्ने विषय छैन र यसलाई चाहिँ वास्तवमा हामीले उपचारमा छिट्टै ल्याउन सक्यौँ भने गुणस्तरीय जीवन जिउन मद्दत हुन्छ र आत्मबल बढाउने क्रममा चाहिँ सबैभन्दा ठुलो कुरो रोग चाहिँलाई औषधिभन्दा नै आत्मबल ठुलो कुरा हो आत्मबल बढाउने कुरामा हामी सबै लाग्नुपर्छ र यतावी सङ्क्रमित साथीहरू पनि वास्तवमा आफूलाई यतावी सङ्क्रमण त भइहाल्यो अरूलाई नहोस् भन्नको लागि चाहिँ त्यो अभियानमा सक्रिय रूपमा लाग्नुहोस् इमान्दारितापूर्वक लाग्नुहोस् र आफ्नो साथीहरूको हितको लागि हस् धन्यवाद सर रामहरी धन्यवाद उहाँ थियो जिल्ला हित समन्वय समिति चितुवनका संयोजक रामहरि नेसँग हामीले कुराकानी गऱ्यौँ चितुवनमा देखिएको एसआइबीको सङ्क्रमण र पछिल्लो समय यो अभियान सञ्चालन गरिएको छ सं विभिन्न सङ्घ संस्थाहरूले अभियान सञ्चालन गरेका छन् जिल्ला जनस्वास्थ्य भरतपुर त्यसै भरतपुर अस्पताल र एएफएच संस्थाको संयुक्त आयोजनामा चितवनका विभिन्न गाविसमा अभियान सञ्चालन गरिएका छन् यी गाविसमा सञ्चालन गरिएको अभियानमा बाह्रजनामा एचआइबीको सङ्क्रमण देखिसकेको अवस्था रहेको छ तर जुन घट्दै गइराखेको पनि अवस्था पनि छ उपचार पद्धति निरन्तर गरेको खण्डमा एचआइबी सङ्क्रमितको आयु लम्बाउन सकिने जानकारी गराउँदै हुनुहुन्थ्यो जिल्ला समन्वय समितिका संयोजक रामहरि नेवानीले हामीलाई जानकारी गराउँदै हुनुहुन्थ्यो र चितवनमा सातवटा आठवटा गाविसमा सा सञ्चालन गरिएको छ र चितवनमा सङ्क्रमितको सङ्ख्या माडी क्षेत्रमा दुईजना थपिएका छन् र हिजोदेखि माडीमा पनि त्यो अभियान सुरु गरिएको छ र दुईजना हिजो मात्र सङ्क्रमितको सङ्ख्या भेटिएको छ र समाचार आएका थिए दसजना एचआइबीको नयाँ सङ्क्रमण देखिएको मा भनेर र माडीमा थप दुईजनाको सङ्क्रमण भेटिएको छ यो चितवनमा यो अभियान सञ्चालन पश्चात बाह्रजनामा एचआइबी सङ्क्रमण देखिएको छ र भन्नुपर्दा दुई हजार चौसठी सालदेखि सत्तरीजना लगभग सत्तरी जनामा यो समस्या देखिएको छ सङ्क्रमितको सङ्ख्या रहेको छ हामी अर्को प्रसङ्गमा यति बेला कुराकानी गर्दैछौँ नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घ विरुद्ध एउटा आन्दोलनको घोषणा गरेको छ र हिजो विज्ञप्ति मार्फत पनि जनाएको छ कि अब सदस्यताका वितरणलाई लिएर नेपाल प्रेस युनियन महासङ्घप्रति असन्तुष्ट देखिएको छ यो विषयमा हामी कुराकानी गर्दैछौँ कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष किरण पोखरेल हुनुहुन्छ किरणजीलाई स्वागत छ रेडियो अर्पणको अर्पण बसमा हजुर धन्यवाद छ जुन आ, यो प्रेस युनियन अहिले महासङ्घ विरुद्ध अलिकति असन्तुष्ट देखेको छ किन होला होइन असन्तुष्ट अत्यन्त धेरै कारणहरू छन् यो पटक नेपाल पत्रकार महासङ्घको नेतृत्वप्रति कि नेपाल पत्रकार महासङ्घ भनेको हामी सबै नेपाली पत्रकारहरूको एउटा साझा संस्था हो तर यो महासङ्घ नेतृत्वको अहिलेको गतिविधिले यो जुन नेपाली पत्रकारहरूको सादा संस्थाको जुन चरित्र हो त्यो माथि गम्भीर आघात पुग्ने चाहिँ गतिविधि गरौँ खास यो सदस्यता वितरणलाई लिएर सदस्यता वितरण गर्दा नेपाल पत्रकार महासङ्घको नेतृत्वले सम्पूर्ण ढङ्गले विभेदपूर्ण ढङ्गले वितरण गरेको छ आस्थाका आधारमा विभेद गरेको छ पत्रकार महासङ्घको विधानको विपरीत गएर गरेको छ कृत्य काम गरेको छ र जिल्लाको सिफारिसका आधारमा सदस्यता दिनुपर्ने विधानको प्रष्ट व्यवस्था हुनाउने सम्पूर्ण ढङ्गले त्यसलाई लत्याएर मनोमानी ढङ्गले जुन काम गरेको छ त्योप्रति हामी असन्तुष्ट तब तपाईँहरूसँग के आधार जुन सदस्यता वितरणमा चाहिँ अनिमित भएको छ आस्थाका आधारमा बाँडिएको छ कृत्य गरिएको छ भनेर आधार छ यहाँसँग प्रष्ट प्रष्ट आधार प्रमाण सबै छ किनभने जिल्लाले सिपाही हरेक देशभरिका जिल्ला शाखाहरूबाट सर्वसम्मतिले स्वीकृत भएर आएका जति पनि नामहरू थियो ती नामहरू पुरै थपघट गरेर फेरि चाहिँ यो केन्द्रले पठाएको नामहरूको त्यो हामीसँग प्रमाण छ एउटा अर्को चाहिँ जस्तो तपाईँलाई म उदाहरणको रूपमा भन्न चाहन्छु कि झापा जिल्लाबाट सत्तरीजना सर्वसम्मतिले स्वीकृत भएर आएको र त्यसलाई चाहिँ अनुमोदन गर्ने भनेर पत्रकार महासङ्घको असो तेह्र गतिको केन्द्रीय समितिको बैठकले निर्णय गरेको छ र हामीलाई भन्दा के पनि भनियो र झापाका साथीहरूलाई भन्दा के भनियो महासङ्घ नेतृत्वबाट भने कि त्यो झापा जिल्लाबाट सर्वसम्मतिले स्वीकृत भएर आएको नामहरू तपाईँहरूका जस्ताको जस्तै पठाइन्छ भनियो र जस्ताको तस्तै पठाइयो पनि भनियो तर हामीले त्यो लिस्ट भिडाएर हेर्दाखेरि त्यहाँ सत्तरीजनामा पन्ध्रजना नक्कली मान्छे अर्कै मान्छे हालेको पाइयो भनेपछि हामीसँग सम्पूर्ण रूपले आधार प्रमाण भएकै कारणबाट हामी अहिले यो महासङ्घको यो क्रियाकलापको विरुद्धमा एउटा गम्भीर चिन्ताको विषय हो त्यही त भनेको मैले अघि पनि भने कि नेपाल पत्रकार महासङ्घको एउटा गौरवशाली इतिहास छ कि यसले आफूलाई सम्पूर्ण ढङ्गले एउटा साझा संस्थाका रूपमा आफूलाई अगाडि बढाइरहेको र चाहिँ निष्पक्ष चरित्र प्रदर्शन गरेको कारणले नेपालमा भएका ठुल्ठुला परिवर्तन का आन्दोलनहरूमा ठुल्ठुला परिवर्तन गर्ने आन्दोलनहरूमा नेपाल पत्रकार महासङ्घले अग्रणी भूमिका निर्वाह गरेको इतिहास छ त्यो चाहिँ एउटै के कारण हो भने सम्पूर्ण नेपाली पत्रकारहरूलाई यो हाम्रो साझा संस्था हो भनेर एउटा विश्वास भएका कारणले त्यो गर्ने एउटा क्षमता उसले प्राप्त गरेको थियो तर अहिले हामीलाई यो गम्भीर चिन्ता लागेको छ कि महासङ्घ नेतृत्वले किन यस्तो विभेदकारी किन यस्तो विधान विपरीत र यस्तो कृति काम गरेको हामी अत्यन्त दुःखी भएका छौँ कि हामी भनेको समाज का अरु वर्ग विधान बमजिम संविधान बमजुम विधिम्मत ढंग ने चलने पटो देखाने हमी पत्रकार को संस्था आप विधान विपरीत आपम विपरीत व आप कृत्य काम कर रहा हिड़े हमें कुल नैतिक धरातल में उगर भोलि समाज का अरू वर्ग का बाटो हिड़ा का प्रेरित करने गंभीर अब यसमा चाहिँ प्रेस युनियन मात्र किन यसरी महासङ्घ वृद्ध उत्रो प्रेस चौतारी पनि होला क्रान्तिकारी पत्रकार महासङ्घ पनि छ सङ्घ पनि छ प्रेस युनियन चाहिँ किन यसरी महासङ्घप्रति आक्रमक भन्दैछ होइन यो कुरो भने तपाईँले अहिले प्रेस रुम मात्र भन्नु प्रेस रुम मात्र होइन क्रान्तिकारी पत्रकार सङ्घको पनि वक्तव्य पढ्नुभयो अस्ति केन्द्रीय समितिमा बैठक गरेर उसले पनि यही ढङ्गले एकदम हाम्रै झन् आन्दोलनको कार्यक्रम सार्वजनिक नगरेको भनिसकेको छ त्यस्तै यो मधेसी मिडिया मिडिया समाज छ त्यसले पनि विरोध गरेको छ त्यस्तो अन्य सङ्गठनहरू सबैले विरोध गर्दै आएका छन् अब यो जुन दरार उत्पन्न हुने अवस्था आयो पत्रकारहरू बिच अलिकति के भन्छन् भने प्रेस युनियन सम्बद्ध पत्रकारले चाहिँ सदस्यता पाएनन् त्यही भएर प्रेस युनियन यसरी आक्रामक बन्दैछ भन्छन् नि होइन ठिक छ त मैले भनेकै प्रश्न यदि हो भने पनि पत्रकार पत्रकार छ र ऊ प्रेस युनियन आबद्ध छ भने उसले पत्र उसले पत्रकार महासङ्घको सदस्यता नपाउनु पर्ने कारण के त होइन एउटा विभेदकारी व्यवहार त देखिएकै छ नि त्यस कारणले गर्दाखेरि प्रेस युनियनले सदस्यता पाए कि प्रेस युनियनका साथीहरूले सदस्यता पाए कि पाएनन् भन्ने कुरो महत्त्वपूर्ण कुरो होइन महत्त्वपूर्ण कुरो भनेको के हो भने नेपाल पत्रकार महासङ्घको स्पष्ट व्यवस्था भएको विधान छ विधान ममोजिमको सदस्यता वितरण हुनु पर्यो र विधानमा प्रश्न लेखिएको छ कि जिल्ला समितिले सिफारिस गरेकोलाई केन्द्रीय समितिले अनुमोदन गर्ने भनेर व्यवस्था गरेको छ त्यो सिफारिसलाई अनुमोदन गर्नु पर्यो महत्वपूर्ण विषय हाम्रो हामीले पायौँ कि भन्ने कुरा होइन महत्त्वपूर्ण भनेको चाहिँ तपाईँको विधान विपरीत विधान अनुसार काम भयो कि भएन अब प्रेस युनियन आफ्नो स्वार्थको लागि यसरी चाहिँ आन्दोलनमा उत्रेको होइन स्पष्ट पारिदिनुहोस् एकदम प्रेस युनियन आफ्नो स्वार्थको लागि होइन किनभने महासङ्घ नेतृत्व यो भन्नुहोस् अहिलेको महासङ्घको नेतृत्व आएको पनि झन्ने तिन वर्ष हुन लाग्यो हामीले यसबिचमा कहिले पनि यस्तो खालको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुपर्ने अवस्था आएन अहिले किन आयो भने सम्पूर्ण नेपाली पत्रकारहरूको साझा संस्था हाम्रो पनि संस्था हो नि नेपाल पत्रकार महासङ्घको गौरवशाली इतिहासमा आघात पुगो त्यसको साझा चरित्रमा आघात पुगो भोलि समाजले त्यो महासङ्घलाई चाहिँ नपत्याउने अवस्था आयो भने त त्यो हाम्रो पनि सरकारको विषय हो त्यस त्यो संस्थालाई साझा संस्थाका रूपमा बचाइराख्नु संस्थालाई निष्पक्ष पत्रकारहरूको एउटा छापा सङ्गठन हो भनेर त्यसको छविलाई कायम राखिराख्नुपर्ने दायित्व चाहिँ आज हाम्रो कानमा आएको छ भन्ने हामीलाई लागेर हामी चाहिँ त्यसमा जागरुक भएका भावी कार्यक्रम के छन् यहाँहरूको हामी हामीले शुक्रबार एघार बजे देशभरिका जिल्ला शाखा पत्रकार महासङ्घको जिल्ला शाखामा कालो झन्डा राखेर चाहिँ आधा घन्टा धरना दिने र एक केन्द्रमा पनि केन्द्रमा चाहिँ आधा घन्टा धरना दिने कार्यक्रम राखेका छौँ त्यो गर्दा पनि यदि महासङ्घ नेतृत्वले यो जुन विधान कामलाई सच्याएन भने हामीले जस्तोसुकै आन्दोलन गर्नुपर्ने हुन्छ अब आधा घन्टा धर्ना दिएर कालो झन्डा गाड्दैमा महासङ्घले त्यो सच्याउला जस्तो लाग्छ यहाँलाई होइन अब पत्रकार हामी भनेको यो मुठबेड गर्ने लडाइँ गर्ने झगडा गर्ने हुलजुल्ला गर्ने हामी वर्ग होइन हामी भनेको एउटा प्रजातन्त्रमा विश्वास गर्ने र समाजको पनि एउटा प्रबुद्ध वर्ग भएको हुनाले मलाई के विश्वास छ भने विरोध भनेको साङ्केतिक हुनुपर्छ यो डेमोक्रेटिक नम्स र भ्यालुअनुसार हामीले एउटा त्यसलाई हामी स्वीकार गर्दैनौँ त्यसलाई मान्दैनौँ भनेर एउटा साङ्केतिक रूपमा चाहिँ विरोध गर्ने हो त्यसमा धेरै ठुलो तागत हुन्छ हुल उज्जत र यो भिड भडक्का भन्दा तपाईँको नैतिक तागत चाहिँ शान्तिपूर्ण विरोध प्रदर्शनमा हुन्छ मलाई लाग्छ शान्तिपूर्ण विरोध प्रदर्शन त्यो नैतिक तागतले महासङ्घ नेतृत्वलाई त्यसरी सच्याउनका लागि प्रेरित गर्छ भन्नेस यदि सचिएन र अब यहाँको यो आन्दोलन महासङ्घ विरुद्ध छ जुन घोषणा गर्नु भएको छ यहाँले कस्तो अवस्था होला यो पत्रकारहरूको बिचको सम्बन्धमा के रहला अब होइन सम्बन्ध त्यस्तो हुनुपर्ने बिग्रिनुपर्ने कुनै कारण छैन महासङ्घ नेतृत्वले एउटा विधान विपरीत काम गरेको छ नेपाल पत्रकार महासङ्घ नेतृत्वले त्यो सचिएपछि स्वाभाविक ढङ्गले हाम्रो सम्बन्धहरू यथावत रहन्छन् त्यस हुन्छ धन्यवाद छ हामीलाई यो कुराकानीको लागि समय दिनमा धन्यवाद दिन चाहन्छु यहाँलाई पनि मेरो धन्यवाद नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष किरण पोखरेलसँग हामीले कुराकानी गऱ्यौँ अहिले प्रेस युनियन नेपाल पत्रकार महासङ्घ विरुद्ध आन्दोलनमा उत्रिएको छ र शुक्रबारदेखि उसले आन्दोलनको कार्यक्रम सुरु गर्दैछ र शुक्रबार देशभरका महासङ्घको कार्यालयमा कालो झन्डा गाडेर चाहिँ आधी घन्टा धर्ना दिनेछ र सदस्यता विशेष गरी सदस्यता वितरणमा अनियमितता भयो आस्थाका आधारमा सदस्यता वितरण गरियो कृति गरेर चाहिँ सदस्यता वितरण गरियो भन्ने एउटा नेपाल प्रेस युनियनले आरोप लगाएको छ र यसमा नेपाल पत्रकार महासङ्घले पनि एउटा विज्ञप्ति जारी गरेर भनिसकेको छ स्पष्टीकरण दिइसकेको छ यसमा कुनै कृति भएको छैन सदस्यतामा अनियमितता भएको छैन भनेर नेपाल पत्रकार महासङ्घले पनि एउटा विज्ञप्ति जारी गरिसकेको अवस्था रहेको छ र पक्कै पनि जुन जनतालाई सुसूित गराउने पत्रकार नै यसरी आक्रमक बन्नु आन्दोलनमा उत्राउनु पक्कै पनि अस्वाभाविक नै रहन्छ यसमा मिलेर बन्न बढ्नुपर्छ सदस्यता वितरणमा सबैलाई समान बनाउनुपर्छ भन्ने हाम्रो पनि चाहना छ आजको लागि अर्पण बहसको समय सकिएको छ आज हामीले दुइटा खण्डमा रहेर कुराकानी गऱ्यौँ प्रेस युनियनको आन्दोलन त्यसै गरी चितवन जिल्लामा रहेको एसआइबीको सङ्क्रमणका विषयमा कुराकानी गऱ्यौँ यिनै विषयवस्तुसँगै आजको लागि अर्पण बहसको समय सकिएको छ कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद छ प्रविधि संयोजनमा साथ दिने साथी राजलाई विशेष आभार प्रकट गर्छु आजको श्रृङ्खलाबाट ध्रुवराज विधा हुन्छु नमस्कार